गजलकार पुष्प अधिकारी अञ्जलीको बार्दली गजल गजल संग्रहभित्र संग्रहित यो गजलको वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी प्रवीण श्रेष्ठ र म अच्युत किमिरी उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजलबाट कार्यक्रम शुरूआत गरे उहाँलाई लिएर आइपुगेको छु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 एउटा गजल वाचन गर्न अनुरोध गर्छु एउटा गजल वाचन गरेर अनि गजल कुरा संग गर्दाखेरिको स्वादै फरक हुन्छ कि जस्तो लागेर मैले त्यसरी भित्र बोलाएको हुँ हामीसँग पुष्प अधिकारी अञ्जली र इन्दिरा अधिकारी हुनुहुन्छ भरतपुर शरदपपुर उहाँको घर म एउटा गजल सुरु गर्छु है त सर हजुर आमा पनि के के सोचेर बस्नुहुन्छ आमा पनि के के सोचेर बस्नुहुन्छ बा सोड़े बड़क में मलामी सड़क में मलामी लश्कर हजूरबुआ घर में मृत्यु पर्खे बस्त आमा के, -के, -के, के सोचे बस् सर छोड़े बस्त जला उलाका हु दुश्मन घर उहीलै जलां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 मेरी हजुरआमा बत्ती काटेर बस्नुहुन्छ बा सधैँ सधैँ घर छोडेर बस्नुहुन्छ आमा पनि के के, के सोचेर बस्नुहुन्छ आमा पनि के के, के, के सोचेर बस्नुहुन्छ पुष्प अधिकारी अञ्जलीको आवाजमा गजल सुन्यौं हामीले उहाँका गजल संग्रहहरू बार्दली मनभित्रको मन, मन स्वप्निल नयन चुराको घर वा काठमाडु गजल संग्रहहरू प्रकाशित छन् र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 छापा में आने किसिमे गजल प्रधान पत्रि पुष्पांजलि प्रकाशन शुरू करें मैं तैंमित आपूला अगड़ी उभ्याए मैडम तीर फर्कु मंदिरा अधिकारी मैडम होगे यह चीज वहां एवं सालदी गजल लेखे बसरने अलो साहित्यकार कवि चाहे घर में अलि पिरा रे घर श्रीमती आमा अथवा घर को महिला तब्या पड़े होइन सर त्यस्तो भएन उहाँ कलम लिएर कापी लिएर ले बसेर लेखिसकेपछि भान्सामा आएर पनि सघाउनुहुन्छ उहाँले चाहिँ नि कहिले पनि त्यस्तो उहाँ साहित्यमा लागेर मलाई दुःख दिनुभएको भन्ने अनुभव चाहिँ भएको छैन बाहिर हिँड्दा पनि लिएरै हिँड्नुहुन्छ तपाईँ सुनाउनुहुन्छ एकदम पहिलेदेखि निरन्तर कार्यक्रमहरूमा लिएर हिँड्नु एकदमै बाबुहरू अलिक ठुलो छोडेर हिँड्न मिल्ने भइसके चाहिँ सँगै नै हिँड्छौँ हामी आजसम्म यतिको समय, समय गजलकार श्रीमानसँगै घरमा हुँदा त गजल पनि सिकिसक्नुपर्ने होइन रहेछ सर यो त्यो लेखेर सुनेर मात्रै होइन भित्रैबाट आउनु पर्दो रहेछ यो कला भन्ने कुरा होइन त्यो चाहिँ लेख्न कति कोसिस गर्दा नि सकिनँ मैले सर सुनना कोशिश उप अधिकारी सर अब में बोलाने वातावरण कसरी बनो ने अलका अस्पताल यहां हम उजालो घर बड़ नजिक पर्स वहां दुबईजना जोड़ी स्वास्थ्य परीक्षण निमित स्वास्थ्य परीक्षण को लगी आय अस्प अलका अस्पताल में हिजो बिलुकी फेसबुक में स्टैटस देखे मैं यहां जचौना आ भाई बुलबुल को दैलोत्र नपसी जान पाइदेन थे अभी अग्नि भो और हमी यहां जोड़ी स्वास्थ्य परीक्षण के सा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 म सेर शेरमा छु कसरी लुकाउँछौ वैंश पनि तिमीले त्यो अनुहार पनि कसरी लुकाउँछौ वैंश पनि तिमीले त्यो अनुहार पनि प्रश्न सोधिरहन्छौ उसै गरी ऐनाले सधैं सधैँ जसरी बेलुनको रहर गर्छ बच्चाले सधैं सधैँ चप्पलको रहर गरेको हो खुट्टाले सधैँ सधैँ धन्यवाद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 चाहिँ तल झार्न सकिन्छ भन्ने किसिमको मान्यता पनि हुनसक्छ सर त्यसमा हुनाले ती कुराहरूमा मैले दे धेरै गाली खाएको छु र पनि गाली खाएर पनि आफ्नो यात्रालाई निरन्तर रूपमा मैले अगाडि राखेको छु इन्दिरा म्याडम तपाईँले चाहिँ कहिले गाली गर्नु भएको छ गाली गर्ने ठाउँ नै दिनुहुन्न त्यस्तो श्रीमान पनि पाइन्छ पाइदो रहेछ सर <laughs> हामी पुष्प अधिकारी अञ्जली र उहाँको श्रीमती इन्दिरा अधिकारीसँग छौं भरतपुर शरदपपुर उहाँको घर अहिले काठमाडौँमा स्वास्थ्य परीक्षणका लागि आउनुभएको बेलामा मैले आज बुलबुलमा लिएर आएको छु पुष्प अधिकारी अञ्जलीको आफ्ना गजल संग्रहहरू बार्दली मनभित्रको मन स्वप्निल मन नयन चुराको घर वा काठमाडु प्रकाशित छ यी बाहेक उहाँले अहिले नाम लिइहाल्नुभयो उहाँले संयुक्त गजल संग्रहहरू धेरैको प्रकाशित गर्नुभएको छ त्यसको लागि संयोजन गर्नुभएको छ सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ र निरन्तर गजलमै हुनुहुन्छ तपाईँ त नेपालको गजलमा तपाईँले ने विभिन्न पुरस्कारहरू राखेर रा, अथवा अभियानहरू चालेर आफूले लेख्ने मात्रै नगरेर फैलाउने पनि काम गर्नुभयो कता कता पुग्नुभयो गजलको अभियानका लागि गजलको अभियानको लागि अब देशले देशले बोलाएको ठाउँहरूमा होइन साथीहरूले राखेको कार्यक्रमहरूको ठाउँहरूमा म हरेक ठाउँहरूमा पुगेको छु बन्न बन पाँव सायद कहीं नब्ठावे रैल गजल को आपूने जे जुन रूप में आपको चाहे आपको धरातल चा, आपू जे जुन रूप में आपू जाने रूप में मैं कामु रही रूप में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 पश्चिमाञ्चलमा जुन गजलको एउटा माहौल छ होइन अहिले जुन क्रेडिट एउटा धेरै राम्रो माहौल बनिरहेको छ पश्चिमाञ्चलमा र त्यो माहौल पूर्वाञ्चलले अहिले क्याप्चर गर्न सकिरहेको छैन होइन समात्न सकिरहेको छैन हुन त कतिपय मान्छेहरू लागिरहेका छन् होइन आफ्नो ठाउँबाट आफ्नो क्षेत्रबाटै भए पनि असाध्यै राम्रो लेख्ने गुणात्मक गजल लेख्ने मान्छेहरू छन् एकदम लेखिरहनु भएको छ त्यस भएको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 ही सीमा दरबार हो जहां जहां ती कायर बस््ही दरबार हो, जहा हो जहां ती कायर बस््न् यो लर्कस देखाने जोक्कर बस््ही दरबार हो जहां ती कायर बस््न् यो तर्कस देखने जोक्कर बस््न् तिमी बहरा भैया भएका हो र एक घंटा घर तिमी तिमी बहिरा भैं हो र एक घंटा घर था तिम्रो वरी त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 ही सीम दरबार हो जहां ती कायर बस्तन यहां सर्कस देखने जोक्कर बस्तन घर हो मंदिर होरू शौचालय होर हो मंदिर होरू शौचालय हो जहां हमारा सपना भयों बादर बस् यो त्यां सर्कस दिखाने जोक्कर बस््न्हीं देश जस्त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 एवटाई चरा सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एवटा ईरानी चरा बुलबुलमा बुल बुल तपाईँलाई फेरि स्वागत छ पुष्प सारा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 दुजना छोरा बिहे रो रसिलो एक एकदम हसिलो परिवार छोरा ग बाबू सानो बाबूलेख गजल ठूल बाबूले कथा लेख् अलि साहित्यकार को घर में साहित्य बुहारी पड़ने की होख्ते हैं नानी बाबू बहुत लेख् ये रइल परिवार रहे कहीं त एकदम छोराबरी सब बस दस आीज आसो गजल कविता चुटकिल आदि इत्यादि भंद सेयर करने दिन हूं किसपर एकदम रम रो घर को कथा चाहे एकदम रमु सर अज मै के जोड़न मन लगे प्रसंग तपाईँको विशेष फ्यान चाहिँ मेरो छोरो इन्जिनियर जो कुल्चोकबाट मास्टर डिग्री पनि सक्यो तपाईँको त्यो कथाहरूलाई कानमा लगाएर उसले त्यो बास्टर सिद्ध्याएको हो भन्ने लाग्छ मलाई किनभने एकपल पनि तपाईँको त्यो कथा नसुनिकन उसले आफ्नो पढाइलाई अगाडि धन्यवाद मेरे तर्फ यहाँ रेडियो मदद भी व्यक्त करन साल तब गजल निरंतर होना अब अ छहत्तर साल हजार पच्चीस वर्ष भर पच्चीस वर्ष में एक्चुअली फर्क्य हमी एवन्न बावन पचपन्न सालसम फर्क्य गजल को माहौल है समझ क्यों अगड़ी होबक्क अब अच्छी गजल को अवस्था एकदम गुणात्मक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 तीला गजल को बीजारोपण होने बेला में तरह देखने शुरू हो अ झन चर को, को बहस का रूप में यहां बुझ पू पश्चिम कह की गजल को रूप में गजल कसकाल गजल एकदम मस्न चाहने यहां है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 नातिनले गर्दा अलि अन्मले त्यो छोरी आयो भने उसँग खेल्न थालेपछि लेख्न चाहिँ अलि बिर्सिनुहुन्छ दुईजना भर्खरै बिहा गरेको जोडी जस्तो हुनुहुन्छ तर हजुरमा हजुरआमा भइसक्नु भयो है सुन्दा रमाइलो लाग्छ पुष्प सर हजुर एकदम यो समयमा नै विचार पुऱ्याउनु पर्दैछ सर सा। <laughs> <सार>। हामीले <laughs> अलि <एक> छिट्टै <laughs> पढाइ लेखाइलाई अगाडि बढाउनु भन्दा घर गृहस्थीलाई चाहिँ अगाडि बढायौँ छिट्टै हजुर हजुरको पनि राम्रै साथ भएर त यति मजाले उदाउन सक्नुभयो नि पुष्प सर होइन सर एकदम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 बा को ज जिंदगीमसुक हरा छ, दुश्मन अज नजीर खोजी दुश्मन अज नजीर खोजी रसों देखी बा को छाती में बंदुक हरा छोरा मूलुक बा को जिंदगी साहुकू तमसुख आमा बुद्ध जन्मा पर्स भाद जन्मा प यहाँ बाको जिन्दगी धेरै नाजुक छ यहाँ यहाँ बाको जिन्दगी धेरै नाजुक छ चा। थाहा छैन हराएको छोरा कुन मुलुक छ आफ्नै दुश्मनहरू पनि आफ्नै घरमा आफ्नै दुश्मनहरू पनि आफ्नै घरमा आज आफ्नै अगाडि आगन्तुक छ बाको जिन्दगी साउकोमा तमासुक छ चा। थाहा छैन हराएको छोरा कुन मुलुक छ अन्तिम शेर मसाल बाल्न सिकाउनुहुन्छ आमा मसाल बाल्न मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरुक छ मसाल बाल्न सिकाउनुहुन्छ आमा र त छोरा क्रान्ति गर्न बहुत जागरुक छ चा। थाहा छैन हराएको छोरा कुन मुलुक छ बाको जिन्दगी साहुकोमा तमसुक छ बडा मिठो गजल पुष्प सर तपाईँले गजल बाहेक अरू विधामा कलम चलाउनुहुन्छ थाहै छैन मेरो कविता संग्रह म कवितामा देश खोजिरहेछु होइन त्यो दुई सालमा प्रकाशन छ सा। त्यसपछि मनको तृष्णा हाइकु सङ्ग्रह पनि प्रकाशन भएको छ र दुईवटा मुक्तक संग्रहहरू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 एसएलसी कति साल दिनुभएको थियो एसएलसी पनि मेरो दिन चौवालिस नै हो भनेपछि एसएलसी दिनु र बिहा गर्नु सँगै सँगै सबै पढ्दै हुनुहुन्थ्यो म्याडम पनि पढ्दै हुनुहुन्थ्यो प्रेम विवाह हो कि प्रेम विवाह नै हो हजुर थाहा छ नि त म अचु पनि मेरो पेन त्यतिखेरको पुरानो खगेन्द्रगी कोपिला होइन थुप्रै हाम्रो साथीहरू थिए नि त त्यति बेलाको चाहिँ समय अर्कै थियो क्या सर अर्ग्यानिक थियो एकदमै नभेटिकन नदेखिकन होइन प्रेम हुन्थ्यो मित्रबाटै भेट्न गइन्थ्यो त्यहीँबाट प्रेम बिहा हुन्थ्यो त्यो खालका हेर्दैन हेरिकन निराकार स्वरूपलाई गरिएको प्रेम हो यो कुरो त फेरि दोहोऱ्याइ दोहोराइ गर्नु मैले त बुलबुललाई सुरुमै केही शीर्षक दिनुपर्ने रहेछ अहिले पछाडि पछाडि आएपछि पो खुल्दैछ म्याडम केही भन्न खोज्दै हुनुहुन्छ होइन चाहिँ हजुरले पनि चालिस सालमा दिनुभयो यस्तो सर मैले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 तिलाई पनि मैले ब्याचलर नै गरेकी बुहारी ल्याएर मास्टर डिग्री पढाएँ अहिले कान्छी बुहारी पनि बिएससी नर्सिङ आएकी अब तिनलाई पनि अझै अगाडि पढाउने छ एकदम म आफू चवालिस सालमा तपाईँ नौ कक्षा पढ्दै हुनु अनि माइती कहाँ हो मेरो अनि पत्र मित्र चाहिँ सम्झिनुहुन्छ पहिलो पत्र कसले लेख्यो सरले नै जवाफ तपाईँले दिनुभयो त्यति त पहिला त एकदमै शालिन साथी मित्र मात्रै थियो होला कतिवटा पत्र पछाडि प्रेम सुरु भयो अति नै लेख्नु भयो होइन सरले अलि अति गर्नुभएछ मैले चाहिँ अलिक कम कम लेख्दा लेख्थेँ पछि अब त्यही साथी चाहिँ माया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 हुँदाखेरि चाहिँ असाध्यै खुसी लाग्यो कति सालमा भने त्यो साल ठ्याक्कै याद भएन गङ्गाकोटको चाहिँ एउटा संस्था होइन लेखराम भाइले चाहिँ उहाँको संस्थाकाले चाहिँ पहिलो सम्मान चाहिँ उहाँको थियो त्यति बेला चाहिँ एकदमै धेरै खुसी लागेको थियो अहिले हजुर गएको थिएँ अनि अहिले चाहिँ अब उहाँको सम्मानहरू पुरस्कारहरू धेरै नै भइसक्यो होइन खुसी त सधैँ लाग्छ तर त्यो पहिलो सम्मान चाहिँ अति नै सम्झना कसको सर तयार भयो गजल म लगभग हामी आज चितवनका पुष्प अधिकारी अञ्जली र उहाँकी श्रीमती इन्दिरा अधिकारीसँग छौँ भरतपुर उहाँहरूको घर बार्दली मनभित्रको मन स्वप्निल मन, नयन चुराको घर वा काठमाडौँ <coughs> गजल सङ्ग्रहहरू उहाँले लेख्नु भएको छ यी बाहेक कविता हाइकोहरू पनि अलग्गै लेख्नुहुन्छ अब पुष्प सरले गजल म गजल सुरु गर्छु है सर आज पनि यसरी मेरा बाघको स्वाभिमान बेचियो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 आमाले आम मन था सकिनन्चरा आमा मन थाम सकिन जब बजार छोरी को मुस्कान बेचिओ जब जब बजार छोरी को मुस्कान बेचियो, आज अपनी इसी मेरा बा को स्वाभिमान बेचि सांझ बिहान पूजा करने आमा को भगवान बेचि इज्जत को व्यापार इस देश में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 जिस देश बेचियो शहीद को चिहान बेचिओ आज भी इसी मेरा बाको को स्वाभिमान बेची सांझ बिहान पूजा करने आमा को भगवान बेचिओ तपई नई भन्न देश में धर्म ररुद्ध तपाई न देश में धर्म रिद्ध कसरी यहां गीता बाइबल रान बेचिओ साझ बिहान पूजा करने आमा भगवान बेची आज अपनी इसी मेरा बा स्वाभिमान बेचि श्रम रसीना बगाओ भन्न पट खाड़ी मुलुक में जवान बेचि तर सरकार खाड़ी मुलुकमा जवान बेचियो, आज अपनी इसी मेरा बाको को स्वाभिमान बेची सांझ बिहान पूजा करने आमा को भगवान बेचियो, धन्यवाद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 सङ्ग्रह पाँचवटा भयो भने एउटा मात्रै बोकेको बेला पाउँछ है काठमाडौँ आउँदा ठ्याक्कै बोक्ने भन्ने थिएन फेरि काठमाडौँ आइसकेपछि सम्पर्क भयो मैले बल्ल त्यहाँ फेसबुक स्ट्याटस देखेर बोलाएँ अहिले यो चाहिँ फरक किसिमको सुनाएँ मैले सर है हजुर चेहरा बदल्न पनि ऐना फुटाउनु पर्छ चेहरा चेहेरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ चेहेरा बदल्न पनि ऐना फुटाउनु पर्छ जसरी सपना देख्न आँखा निधाउनु पर्छ आधा सपना देखेर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 चेहरा बदलना ऐना फुटा जसरी सपना दुबई हर रात पीड़ा में आंसू बगौन पसरी सपना देखना आंखा निधा चेहरा बदल फुट अंतिम शेर माया तिमी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 आ, यो सार्वजनिक नै नम्बर हो मेरो त्यसमा उनीहरूले त्यसरी सम्पर्क गर्न तिन शून्य नौ साठी तिन शून्य नौ, नौ। र हाम्रो मजेरी साहित्य प्रतिष्ठान हाम्रो मजेरी साहित्य प्रतिष्ठान गर्न सक्यो इन्दिरा म्याडम तपाईँ पनि फेसबुकमा हुनुहुन्छ होला हजुर चलाउनुहुन्छ यसो कहिले काहीँ हेर्छु तपाईँलाई खोज्दा इन्दिरा अधिकारी भनेर खोज्नु इन्दिरा अञ्जली भनेर खोज्नु पऱ्यो यो अञ्जलीको फेरि बिचमा इन्डिया अञ्जली भनेपछि उसको अधिकारीले पनि अञ्जली राख्नु भएको छ उहाँले <laughs> नै अञ्जली राख्नु भएको छ <laughs> मेरो सानो नाति नै के हो छोरी भने मेरो मेरो सुविस्का अधिकारी अञ्जलीलाई मनपर्छ अञ्जली सबैले थप्नु भएको छ चलाउनु भएको सुरु गर्नु भएको मेडम पहिला पत्रमित्रता गरिरहेको मान्छे अचेल त फेसबुकमा पनि आउनु थाल्नु भयो अब है त्यसो भए अलिअलि सर त्यस्तो कहिले काहीँ श्रीमान श्रीमतीको पनि फेसबुकमाथि के प्रतिष्ठान अफिस हो कि अहिले पनि गर्दै हुनुहुन्छ क्याम्पसमा म त छोडिसक्नुभयो कि पनि बुझाइ थिएछ हस् तपाईँहरू आउनुभयो पुष्प अधिकारी इन्दिरा दम्पति आजको कार्यक्रम रमाइलो बसाई भयो जस्तो लाग्छ मलाई बुलबुल